तिमी सँगै हाँसु रुदा सँगै रुन्छु नि म रोज्नु परे हजारौमा तिमी एक चुन्छु नि म दुई किनारा को के कुरा तिमी बिना अधुरा दुई किनारा को के कुरा तिमी बिना अधुरा टाढा हुँदा एकैपल आँखी डिल धुन्छु नि म रोज्नु परे हजारौँमा तिमी एक चुन्छु नि म तिमी बिम्ब मैहु छाया, राखे मुटु दाया बाया, तिमी बिम्ब मैहु छायाँ राखे मुटु दायाँ बायाँ तिमले हिँड्ने गोरेटोमा माटोमाथि खुन्छु नि म रोज्नु परे हजारौँमा तिमी एक चुन्छु नि म मा, माया गर्छु तिम्रै कसम ढाक्या भए भष्म माया गर्छु तिम्रै कसम ढाकया भए भष्म गर्छु गर परीक्षा तामा पित्तल छुन्छु मा, मायाले नै भन्छु भन जोगी पनि हुन्छु नि म तिमी एक चुन्छु नमस्कार गजलकार जैन तमुङ ज्ञानेन्द्रज्यूको समर्पण गजल सङ्ग्रहमा सङ्ग्रहित यो सुन्दर गजलद्वारा कापियाको यो रात्रिकालीन बसाइको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाइमा माधुर्य गर्न मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास तापकोटा तपके कथा व्यथा रज गजल द्वारा स्वर भर कारम हो का कार्यक्रम को शुरुआत हमी कुनै गजलसँगमा सङ्ग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौ कार्यक्रम अवधि भर तपाईँले नै माया गरेर गजलहरू र मीठा मिठा, -मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारहरूसँग भलाकुसारी पनि गर्छौँ रेडियो झापा एक सय दशमलव हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया कार्यक्रम काफियाको आजको अङ्क अलिक विशेष रहनेछ अलि पृथक रहनेछ अर्थात् आजको हाम्रो श्रृङ्खला प्रणय दिवस विशेष रहनेछ प्रणय दिवस अर्थात् प्रेमिल मनहरूको सबैभन्दा ठुलो चाड हुन त प्रेम गर्न कुनै दिन चाहिँदैन सधैँ तिन सय पैँसठी दिने प्रेमील मनहरूको लागि प्रणय दिवस सरह हो तर पनि जसरी ठुलाबडाको आशीर्वाद हामीले सधैँ लिए पनि दसैँलाई एउटा विशेष चाडको रूपमा मनाइन्छ त्यस्तै अन्य चाडहरू पनि हामीले अदृश्य रूपमा सधैँ मनाए पनि कुनै एउटा दिनलाई विशेष मानेर मनाइरहेका छौँ त्यस्तै हो प्रणय दिवस पनि प्रेमी मनहरूको लागि एउटा विशेषता त्यसैले आज कार्यक्रम काफियामा हामी प्रणय दिवस र प्रेमसँग सम्बन्धित गजलहरू मात्र वाचन गर्नेछौँ आजको हाम्रो बसाइमा प्रेमसँग सम्बन्धित मिठा मिठा गजलहरू साथ रहनेछ यसै क्रममा आजको बसाइको सुरुवातमा म गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ टोपगाछी चार झापाका सष्टा अभागी गाउँले जिउको उहाँ हाल कतारमा हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ सुन्छु म प्रति कसैको झुकाव छ अरे आज बोली सुन्छु म प्रति कसैको झुकाव छ म बिना उनको जीवन अभाव छ अरे आज मेरै नाममा मायाले प्रस्ताव गर्न आँगिनीमा मेरै नाममा मायाले प्रस्ताव गर्न आँगिनीमा फुलाएका थरी थरी गुलाब छ अरे आज बोली म बिना उनको जीवन अभाव छ रे चोखो माया लत्याएर प्रेम प्रस्ताव नस्वीकारे चोखो माया लत्याएर प्रेम प्रस्ताव नस्वीकारे मेरै नाम लिई मर्ने सुझाव छ अरे आजभोलि म बिना उनको जीवन अभाव छ अरे आजभोलि दुख्ता पनि हाँस्नै पर्ने अभागीको भाग्य कस्तो दुख्ता पनि हाँस्नै पर्ने अभागीको भाग्य कस्तो म भन्दा उनलाई धेरै तनाव छ अरे आजभोलि म बिना उनको जीवन अभाव छ अरे आजभोलि तिम्रै यादमा बाँचेकी छु तिम्रे यादमा छु हात समाई साथ देऊ उनको बिहे गरिदिने दबाब छ रे आजभोलि म बिना उनको जीवन अभाव छ रे आज भोलि अतीत सम्झी भनिदिनु अतीत सम्झी भनिदिनु ल आधार गाउँलेको दुःखसँग जिउने साथी सराब छ रे आजभोलि सुन्छु म प्रति कसैको जुकाप छोल म बिना उनको जीवन अभाव छ अभा गजलकार अभागी कान्छा गाउँले जिउको यो मिठो गजल थियो अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ जीवन सतासी एक झापाका सष्ट बिजन उदय हुनेछ र यहाँ अर्को प्रलय हुनेछ आज अस्वीकार भयो प्रेम प्रस्ताव आज अस्वीकार भयो प्रेम प्रस्ताव हो भोलि पश्चातापको समय हुनेछ र यहाँ अर्को ठुलो प्रलय हुनेछ आँखामा नराख्नु आँचुले बगाइ लान्छ आँखामा नराख्नु आँसुले बगाइ लान्छ कसैलाई दिलमा राख्नु संचय हुनेछ अब नयाँ शक्तिको प्रलय हुनेछ जब हुन्छ आफ्नैहरूबाट विश्वासघात जब हुन्छ आफ्नैहरूबाट विश्वासघात तब प्यार देखाउने देखाउनेसँग पनि भय हुनेछ अब नयाँ शक्तिको उदय हुनेछ र यहाँ अर्को प्रलय हुनेछ मीठ गोरा गइज्यूको मिठो हातमा फेरि अर्को गजल, गजल रहेको छ यो गजल बिबिएम विकल्प ज्यू उहाँ हाल मलेसियामा हुनुहुन्छ र उहाँको स्थाइगर केवेर भन्ज्याङ छ वालिङ स्याङा उहाँका गजलका फेरहरू त्यस्ता छन् मेरो चाह अनि सपना नविगारी दिनु है राख्ने छु प्रेम प्रस्ताव स्वीकार दिनु है मेरो चाह अनि सपना दिनु है राख्नेछु प्रेम प्रस्ताव स्वीकारिदिनु है गुलाबको फुल दिन तिम्रो करीब आउनेछु गुलाबको फुल दिन तिम्रो करिब आउनेछु घृणा गरी त्यो फुल नपछाडिदिनु है राख्नेछु प्रेम प्रस्ताव स्वीकारिदिनु है दिलभित्र तिमीलाई सजाउने चाहना मेरो दिलभित्र तिमीलाई सजाउने चाहना मेरो ती अधुरा सपनाहरू सफल दिनु है राख्नेछु प्रेम प्रस्ताव दिनु है जुनी जुनीभरि सम्म माया म गरिरहन्छु जुनीभरि सम्म माया म गरिरहन्छु चोख मायासँग कहिल्यै नहारिदिनु है मेरो चाह सपना सपना दिनु है राखनेेम प्रस्ताव स्वीकार दू अमर रहोस संबंध हम्रो दुनिया मज अमर रहो संबंध हम दुनिया मज साथ छोड़ी मेरो शिव न झारिदी है, मेरो चाह अनी सपना नबिगारी है, राख्छु प्रेम प्रस्ताव है, थु? गजलकार बिबिएम विकल्प जीवको सुन्दर गजल वाचन गरिसके अब कार्यक्रम काफियामा पहिलो व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला दिवस को दिन नजिकी आयो झन प्रेम दिवसको दिन कसरी बुझाउ यो मन प्रेम दिवसको दिन अस्तिदेखि घुम्न जान बुल्किएका बुल सबलाई अस्तिदेखि घुम्न जान बुल्किएका सबलाई ज्वरो आओस् हन् हन् प्रेम दिवसको दिन कसरी बुझाउ यो मन प्रेम दिवसको दिन झमझम पानी परोस, लौ न सुन्देऊ भगवान् झमझम पानी परोस् लौ न सुन्देऊ भगवान् इलामे होस् घर प्रेम दिवसको दिन कसरी बुझाउँ यो मन प्रेम दिवसको दी दिन प्रहरी फौज खटाएर गस्ती गराउ सरकार प्रहरी फौज खटाएर गस्ती गराउ सरकार सल्लेरी र चुलीबन प्रेम दिवसको दी दिन कसरी बुझाउ यो मन प्रेम दिवसको दी दिन केही नभए ढुङ्गा हान्छ लुकेर यो रुन्चे केही नभए ढुङ्गा हान्छ लुकेर यो रुन्चे अङ्कलिँदै जो जो हिँड्छन् प्रेम दिवसको दिन नजिकै आयो झन् प्रेम दिवसको दिन कसरी बुझाउ यो मन प्रेम दिवसको दिन धनकुटाका गजलकार ईश्वर दहाल रुन्चे काँडलोज्यूको यो सुन्दर गजलका साथमा काफियाको यो प्रणय विशेष बसाइमा स्वागत गर्दछु तपाई अहिले रेडियो झापा एक सय दशमलव सात मेगाको तरङ्गमा तपाईँ केही कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा चोर गरिएको कार्यक्रम काफियाको साफमा हुनुहुन्छ काफियाको यो बसाइलाई बढाउनलाई म फेरि अर्को गजल नै गर्न गइरहेको छु यो गजल रहेको छ नागी पाँच पाँच तरका गजलकार रिजन लिम्बू जिउको उहाँको गजलले यस्तो भन्छ गुलाफको हत्या गरेर प्रेम दिवस मनाउँदिन गुलाबको हत्या गरेर प्रेम दिवस मनाउँदिन लेखिएको भाग्य टरेर प्रेम दिवस मनाउँदिन पसिना आउँछ जिउभरि गनाउँछ यथार्थ हो पसिना आउँछ जिउभरि गनाउँछ यथार्थ हो काखीमा पर्फ्युम छरेर प्रेम दिवस मनाउँदिन लेखिएको भाग्य टरेर प्रेम दिवस मनाउँदिन म त हिमाल पहाडको छोरो हुँ गोर्खाली हुँ म त हिमाल पहाडको छोरो हुँ गोर्खाली हुँ सिडनी न्युयोर्क झरेर प्रेम दिवस मनाउँदिन गुलाबको हत्या गरेर प्रेम दिवस मनाउँदिन एउटी छिन राम्री सोल्टिनी उसैको हुन पाए एउटी छिन राम्री सोल्टिनी उसैको हुन पायो भो सामु परेर प्रेम दिवस मनाउँदिन गुलाबको हत्या गरेर प्रेम दिवस मनाउँदिन बोरू ढिडो गुन्द्रुक खाइन्छ सिस्नु भए अझ बेस बोरु ढिँडो गुन्द्रुक खाइन्छ सिस्नु भए अझ बेस खाली खाली खल्ती भरेर प्रेम दिवस मनाउँदिन गुलाबको हत्या गरेर प्रेम दिवस मनाउँदिन बाँच्न सकिन्न रे हुँदाको पल मायामा परेपछि बाँच्न सकिन्न रे हुँदाको पल मायामा परेपछि डोलाई एक्लै मरेर प्रेम दिवस मनाउँदिन गुलाबको हत्या गरेर प्रेम दिवस मनाउँदिन लेखिएको भाग्य टरेर प्रेम दिवस लिम्बू <ड़ीजन> ज्यूको सुन्दर गजल वाचन गरेर सुनाइसके अब मेरो हातमा फेरि अर्को गजल रहेको छ यो गजल साफु काठमाडौँका गजलकार मानन्द र वागी ज्यूको गजलले यस्तो भन्छ ढुकडुकी नराम्ररी चल्दछ मिठो त्यो आवाज बाँसुरीको धुनले मिठो त्यो आवाज बाँसुरीको धुनले आलो घाउ यो चर्किँदा भारी मन यो जल्दछ मुटुभित्र ढुकढुकी नरमररी चल्दछ छाती उसको पत्थर फैलायो ममा जहर थाती उसको पत्थर फैलायो मजहर उदलद मोटू भि ढुकढुकी नम्ररी चलद प्रणय ती दिवस कति रमा थय प्रणय दिवस कति रिं विगत को सम्झनाले, मन मोटु गल्द जिंदगी लेना आप चल मोटु भि ढुकुकी नम्ररी चल गजलकार मानन्द लवागीज्यूको यो मिठो गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काफ्यमा पालो भएको छ एउटा सा, साङ्गीतिक कोसेलीको यो साङ्गीतिक को को, गजलमा शब्द रहेको छ केशव आचार्यज्यूको र संगीत र स्वर रहेको छ जीव परिवारज्यूको स्वीकार यो मिठो गजल आँखा मर दस्ती कुनै राम्ररी अति राम्ररी छड के आँखा मर दस्ती जीते पाने, उनी संगा, हारो जस्ती उनी राम्री अति राम्री छडके आखा हो हो हो होस जाति मात्रको सबै खुसी लगिन उनले होस जाति मभित्रको सबै खुसी लगिन सबै खुसी लगिन उनले होस जाति म भित्रको बेहोसी मै उनको दिमा सारोजस्ती उनी रम्री छड़के राम्ररी छड के हो हो हो रोएको छु के चाहियो प्रेम दिवस मनमुटु खोएको रात दिनै खसालेर आँखाभरि आत दिनै खसालेर आँखाभरि आँसु मैले पीडाहरू धोएको छु के चाहियो र प्रेम दिवस एउटा मुटु खोएको छु के चाहियो र प्रेम दिवस उत्साहमै प्यारो लाग्छ फुल अनि प्रेम पत्र उत्साहमै प्यारो लाग्छ फुल अनि प्रेम पत्र उनकै तस्विर छोएको छु के चाहियो र प्रेम दिवस विरहमा रोएको छु के चाहियो र प्रेम दिवस फुल फुलाउने डालीहरू निमोठेर फालिदिँदा फुल फुलाउने डालीहरू निमोठेर फालिदिँदा पागल जस्तै भएको छु के चाहियो र प्रेम दिवस विरहमा रोएको छु के चाहियो र प्रेम दिवस एउटा मुटु खोएको छु के चाहियो र प्रेम दिवस दैलेखका गजलकार नवराज कठायाज्यूको यो सुन्दर गजलको वाचनसँगै कात्याको यो रात्रिकालीन दसैँमा पुनः स्वागत गर्दछु मेरो हातमा अब फेरि अर्को गजल रहेको छ दमक केरा झापाका स्रष्टा प्रदीप थापाज्यू उहाँ हाल साउदी अरबमा हुनुहुन्छ उहाँको यो गजल यसरी सुरु हुन्छ तिमीसँग पलभरलाई झुटो माया लगाएको होइन तिमीसँग पलभरलाई झुटो माया लगाएको होइन जुनि जुनी सँगै हुने झुटै कसम खाएको होइन भेट हुँदा आँखा तर्दै रिसाएर हेर्न छोड भेट हुँदा आँखा तर्दै रिसाएर हेर्न छोड हिँड्ने बाटै एउटै पर्छ पछ्याउँदै आएको होइन जुनिजुनी सँगै हुने झुटै कसम खाएको होइन तिम्रो चाह पनि चाहना हुनुपर्छ माया गर्ने तिम्रो पनि चाहना हुनुपर्छ माया गर्ने जबरजस्ती तिमीलाई आफ्नो बनाउन ढाएको होइन तिमीसँग पलभरलाई झुटो माया लागेको होइन विश्वास गर माया गर तिमीलाई मेरो मनले भन्छ विश्वास गर माया गर तिमीलाई मेरो मनले भन्छ लाग्छ तिमी बिना जिउन यो जिन्दगी पाएको होइन तिमीसँग पलभरलाई झुटो माया लागेको होइन जुनी जुनी सँगै हुने झुटै कसम खाएको होइन गजलकार प्रदीप थापाज्यूको सुन्दर गजल पाहाचन गरेर सके. अब मेरो हातमा ललितपुरकी गजलकार रचना रचज्यूको गजल रहेको छ गजल यसरी सुरु हुन्छ तिमीले चुमेको निशानी अझै छ तिमीले चुमेको निशानी अझै छ नरम हातको त्यो सिरानी अझै छ मलाई तिमीले नठाने बिरानो सधैँ सम्झने आफ्नो बानी अझै छ नरम हातको त्यो सिरानी अझै छ सधैँ घाँस काट्दा घुमेको नि पाखा घाँस काट्दा घुमेको नि अटल साथको त्यो कहानी अझै छ तिमीले चुमेको निशानी अझै छ टुको थियो प्रेमका पालुवाको थियो प्रेमका पालुवास खानी अझै छ नरम हातको त्यो सिरानी अझै छ नरौके मलाई कवै जान सानो मलाई कवै जान सानो राज गर्ने लगानी अझै छ तिमीले चुमेको निशानी अझै छ नरम हातको त्यो सिरानी अझै छ रतना रचज्यूको सुन्दर गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काटियामा फेरि व्यापारिक विश्राम समय भएको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमै रहनुहोला गरेको त्यो प्रहार मनाइरहेको छु प्रेम दिवस तिमीले गरेको त्यो प्रहारमा मनाइरहेछु प्रेम दिवस म एक्लै उभि यो बजारमा मनाइरहेछु प्रेम दिवस म देख्दैछु म एउटा आयो फुल टिप्यो त्यसैले हिर्कायो दे देख्दैछु म एउटा आयो फुल टिप्यो त्यसैले हिर्कायो हेर्दै थुङ्गाको मारामारमा मनाइरहेछु प्रेम दिवस एक्लै उभि यो बजारमा मनाइरहेम सिन्दुर भनी टिपेको थिए यिनै हातले सिउँदो भर्न सिन्दुर भनी टिपेको थिए यिनै हातले सिन्दुर ठानेको यही बेचारमा मनाइरहेछु प्रेम दिवस म एक्लै उभि यो बजारमा मनाइरहेम दिवस म तिमी आइ हातसमाइ प्रेमको त्यो प्रस्ताव राख्दा तिमी आई हात समाई प्रेमको त्यो प्रस्ताव राख्दा सपना र विपनाको दोधारमा मनाइरहेछु प्रेम दिवस म एक्लै उभि यो बजारमा मनाइरहेछु प्रेम दिवस प्रणय उत्सव भव्य पार्न बलेका छन् लाखौँ बत्ती प्रणय उत्सव भव्य पार्न बलेका छन् लाखौँ बत्ती बत्ती मुनिकै अन्धकारमा मनाइरहेछु प्रेम दिवस तिमीले गरेको त्यो प्रहारमा मनाइरहेछु प्रेम दिवस म एक्लै उभि यो बजारमा मनाइरहेछु प्रेम दिवस दाख इलामका स्रष्टा विपिन भारद्वाजीको सुन्दर गजल वाचन सँगसँगै कार्यक्रम काफियाको प्रणय विशेष अंकमा तपाईँहरूलाई पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगाजको तरङ्गमा कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वरभरिको कार्यक्रम काफियाको विशेष अङ्कमा हुनुहुन्छ आज हामी प्रणयसँग सम्बन्धित गजलहरू मात्र गरिरहेका छौँ यसै क्रममा मेरो हातमा फ्रि अर्को गजल रहेको छ निलकण्ठ नगरपालिका एक धादिङ सिउडी बजार की संस्था सीता प्या कुरेलज्यू हाल उहाँ ललितपुर सातो बाटोमा बस्दै हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ मिठा मिठा मायाका बात गरिसियो न हजुर मिठा मिठा मायाका बात गरिस्यो न हजुर सँगै बस्छु अलि पर सरिस्यो न हजुर देउरालीमा बसेकी छु हजुरकै प्रतीक्षामा कहिले काहीँ त बेसीतिर झरिस्यो न हजुर सँगै बस्छु अलि पर सरस्यो न हजुर सधैँभरि किन होला तर्किएर हिँडिचिन्छ सधैँभरि किन होला तर्किएर हिँडिचिन्छ बोल दिएर मनमा खुसी छरिस्यो न हजुर मिठा मिठा मायाका बात गरिसियो हजुर भर्न खोज्ने धेरै हुँदा हुँदै पनि मैले भर्न खोज्ने धेरै हुँदा हुँदै पनि मैले थाली राखेँ छु चिउँदो भरिस्यो न हजुर मिठा मिठा मायाका बात गरिसियो न हजुर सँगै बस्छु अलिपर हजुर प्याकुरेल यो सुन्दर गजल रहेको छ दैलेखका गजलकार प्रकाश मगर सम्झना जीवको उहाँका गजलका शेरहरू यस्ता छन् फुलबारीको फुल, फुल जस्तै झारी नजानुकाले फुलबारीको फुल जस्तै झारी नजानुकाली माया अनि पिरतीमा हारी नजानुकाली जुनी जुनी सँगै मर्ने सँगै बाँच्ने बाचा गर्छु जुनी जुनी सँगै मर्ने सँगै बाँच्ने बाचा गर्छु मनमुटु तिमीले अन्त सारी नजानुकाली माया अनि पिरतीमा हारी नजानुकाली विश्वास गर्छु तिमीलाई मैले जीवनमा हेर विश्वास गर्छु तिमीलाई मैले जीवनमाएर निशान्त ठाउँमा एक्लो पारी नजानुकाली मा नजानु माया अनि पिरातीमा हारी नजानुकाली तिम्रो मायाको कहानी बनाउँछु सधैँभरि तिम्रो मायाको कहानी बनाउँछु सधैँभरि सँगै हिँड्ने दोबाटो यहाँ पारी नजानुकाली फुलबारीको फुल जस्तै झारी नजानुकाली मन्दिरमा लगेर सिउँदोमा सिन्दुर हाल्नेछु मन्दिरमा लगेर सिउँदोमा सिन्दुर हाल्नेछु आँसुको त्यो तालमा मलाई तारी नजानु काले फुलबारीको फुल, फुल जस्तै झारी नजानु काली माया अनि पिरातीमा हारी नजानु काले गजलकार प्रकाश मगर सम्झनाज्यूको यो मिठो गजलपछि भने कार्यक्रम काफियामा अर्को साङ्गीतिक गजल पस्कने बेला भएको छ स्विकार्नुहोला यमन सुवेदीको शब्दमा रहेको यो साङ्गीतिक गजल भर्खर भर्खर डिल जोड्नेलाई दुःखद समाचार छ भर खर भर खर दिल जोड़ने लय दुखद समाचार प्रेम को राज भर खर भर खा दिल जुड़ने दुखद समाचार छर चा। खिल जुड़ने लुखद समाचार मुई मुति को हाहाकार डी भोक्छु भन्नेले झोली भोग्नु पर्छ यहाँ हिजो सुन बेच्ने कोनी हिजो सुन बेच्ने कोनी आजा फुलको व्यापार भर खर, खर दिल जोड़ने लुखद समाचार छर खर, खर दिल जोड़ने लय दुखद समाचार छ अचल प्रेम को राजधानी मैं दिल को हाकार छ तिमले धा धन्दोट दिने त्यो धन्दा लोट दिने तिराति भन्सार छ भर्खर दिल जोडनेलाई सुखद समाचार छिल जोड़ने लुखद समाचार अचल प्रेम को राजधानी हर खर भर खिल जोड़ने लुखद समाचार छेम को राजधानी मंदिर को भन्दा कम छैन प्यार मेरो प्रियसी कोहीनोर भन्दा कम छैन प्यार मेरो प्रियसी स्वीकार गर यही माया उपहार मेरो प्रियसी टिपी ल्याएको हुँ यो गुराँस तिमीलाई भर्खर टिपी लाएको हुँ यो गुराँस तिमीलाई गुलाब भन्दा सुन्दर छ विचार मेरो प्रियसी स्वीकार गर यही माया उपहार मेरो प्रियसी दिन्छु तिमीलाई सदैव माया साथ र भरोसा दिन्छु तिमीलाई सदैव माया साथ र भरोसा तिन न कहिल्यै पीडाको झङ्कार मेरो प्रियसी स्वीकार गर यही माया उपहार मेरो प्रियसी नहेर न बाहिरी रङ्ग हेर भित्री आँखाले नहेर न बाहिरी रङ्ग हेर भित्री आँखाले पाउँछु मेरो मुटुमा संसार मेरो प्रियसी स्वीकार गर यही माया उपहार मेरो प्रियसी अरू दिउँ त केही छैन अरू दिउँ त केही छैन म गरिब मसँग तिमी भए हुने थियो घरबार मेरो प्रियसी कोहिनूर भन्दा कम छैन प्यार मेरो प्रियसी स्वीकार गर यही माया उपहार मेरो प्रियसी शङ्कर पोखरी तिन पर्वत का बेल काटकी पवनज्यूको यो सुन्दर गजलसँगै काफियाको यो रात्रिकालीन बसाइमा पुनः स्वागत गर्दछु अबको पालोमा फेरि म अर्को गजल पस्कन गइरहेको छु यो गजल रहेको छ नुवाकोट रातागवती लामाज्यूको उहाँको गजलका शेर सुरु हुन्छ उनको र मेरो नाम जोडेर जिस्काउँछन् उनको र मेरो नाम जोडेर जिस्काउँछन् मौका छोपी कामकाज छोडेर जिस्काउँछन् त्यही हुलमा मिसिन पुगिहाले भने त्यही हुलमा मिसिन पुगिहाले भने एक आपसमा कुरा मोडेर जिस्काउँछन् मौका छोपी कामकाज छोडेर जिस्काउँछन् कहिले फोनमा व्यस्त भए पनि कहिले फोनमा व्यस्त भए पनि लान्छनाको भाव ओढेर जिस्काउँछन् मौका छोपी कामकाज छोडेर जिस्काउँछन् ऊ त मेरो असल साथी हो भन्छु तर ऊ त असल साथी हो भू तर नबुझी दंत लहर फोड़े जिस्काश् उनको मेरा नाम जोडेर जिस्काशन मौका छोपी काम का हाथ छोड़कर फियाको प्रणय विशेष अङ्कमा फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ सुर्खेतका गजलकार हिमाल सरोवर ज्यूको उहाँ हाल भारतमा हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ प्रेम गर्नेहरूका लागि हरेक पल प्रेमय हुन्छ प्रेम गर्नेहरूका लागि हरेक पल प्रेमय हुन्छ जस्तो एक रथ दुई पाङ्रा मिलेर यात्रा तय हुन्छ जिन्दगी खास एक्लै जिउने हो सहज साथ मिले जिन्दगी खास एक्लै जिउने हो सहज साथ मिले एउटाले छोडे नहुने हो र यहाँ अर्को उदय हुन्छ जस्तो एक रथ दुई पाङ्रा मिलेर यात्रा तय हुन्छ सबभन्दा क्रुर भएको छ लाग्छ पक्षपाती दुनियाँ बन्दा क्रूर भएको छ लाग्छ पक्षपाती दुनिया जो गर्छ घात मुटुभित्र अचेल उसके जय हुन्छ प्रेम गर्नेहरूका लागि हरेक पल प्रेमय हुन्छ म यति भन्छु सके माया न नसके घृा गर्दै नगर्नु म यति भन्छु सके माया नसके घृणा गर्दै नगर्नु सकिँदैन नकार्न समयको कि भावीको निर्णय हुन्छ जस्तो एक रथ दुई पाङ्रा मिलेर यात्रा तय हुन्छ म त माया भन्दै हिजो उजाडिएको छु खास आज म त माया भन्दै हिजो उजाडिएको छु खास आज तिमी जान्छौ जाऊ न हुन्छ क्षति न कुनै प्रलय हुन्छ प्रेम गर्नेहरूका लागि हरेक पल माया हुन्छ जस्तो एक रथ दुई पाङडा मिलेर यात्रा तय हुन्छ गजलकार हिमाल सरोवर ज्यूको सुन्दर गजल वाचन गरेर सुनाइसके अब काफियामा अर्को व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा हर्सकै तरङ्गमा रहनुहोला तिमी नै त हो मनमा मायाको बिउ छर्ने तिमी नै त हो मायामा डुबी मैले प्रेमको गीत गाउँदा मायामा डुबी मैले प्रेमको गीत गाउँदा गीत सुन्न अगी सर्ने तिमी नै त हो मनमा मायाको बिउ छर्ने तिमी नै त हो प्रेममा अन्दो भई मैले तिमीलाई माया गर्दा प्रेममा अन्धो भई मैले तिमीलाई माया गर्दा मलाई त्यस्तै माया गर्ने तिमी नै त हौ मनमा मायाको बिउ छर्ने तिमी नै त हौ दुःख परि रुँदाखेरि मेरो आँसु पुछििदिँदै दुःख परि रुँदाखेरि मेरो आँसु पुछििदिँदै आँखा पनि सँगै झर्ने तिमी नै त हौ मनमा मायाको बिउ छर्ने तिमी नै त हौ उकाली र ओह्रालीमा हात समाति साथी उकाली र ओह्रालीमा हात समाति साथरी मायाको खोला तर्ने तिमी नै त हो मेरो निम्ति मर्ने तिमी नै त हो मनमा मायाको पिउ छर्ने तिमी नै त हो शिव सतासी छ झापाकी तरङ्गमा तपाईँको कथा व्यथादयका आवाजलाई गजलद्वारा स्वर गरिएको कार्यक्रम कापयाको प्रणय विशेष अङ्कमा हुनुहुन्छ अब मेरो आका फेरि अर्को सुन्दर गजल रहेको छ यो गजल झापा के स्रष्टा निशा प्रतीक्षित जीवको उहाँको गजलले यस्तो भन्छ हुनसक्छ यस्तो बार बार हुनसक्छ हुनसक्छ यस्तो बार बार हुनसक्छ एकैसँग पनि प्रेम लगातार हुनसक्छ न तिमीले पठायौ गुलाब न मैले नै न तिमीले पठायौ गुलाब न मैले नै नभए नि गुलाब प्रेम यादगार हुनसक्छ एकैसँग पनि प्रेम लगातार हुनसक्छ रिसाएरै माया गर्छौ के भनौँ मैले रिसाएरै माया गर्छौ के भनौँ मैले कसैको त रिसमा पनि प्यार हुनसक्छ एकैसँग पनि प्रेम लगातार हुनसक्छ जति माया गरेनी नि झन्झन माया लाग्ने जति माया गरे नि माया लाग्ने कसैको त यति प्यारो मुहार हुनसक्छ एकैसँग पनि प्रेम लगातार हुनसक्छ आऊ समेट मलाई ती बाहुमा बाहु गजलकार निशा प्रतिछित जिउको यो मिठो गजलपछि भने हामी काफियाको यो प्रणय विशेष अङ्कको अन्त्यतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसिली गजल पचकन तपाईँसँग अनुमति मागे यो कोसिली गजल गजलकार घनश्याम्पिक जिउको गजलसँग र भुल जिन्दगीको माङित छ प्रस्तुत छ उहाँको यो मिठो गजल रातो गुलाब टिपेको छु तिम्रो हातमा दिनलाई रातो गुलाब टिपेको छु तिम्रो हातमा दिनलाई पुर्याउन आऊ कि आफै आउँछौ तिमी लिनलाई मरिलानु केही छैन दुई दिनको जिन्दगीमा लानु केही छैन दुई दिनको जिन्दगीमा मायाले हो हामी बाँच्ने भेट छिनलाई पुर्याउन आऊ कि आफै आउँछौ तिमिलिनलाई कहिले टुट्छ कहिले फाट्छ जोड्न जान्नु पर्छ मुठु कहिले टुट्छ कहिले फाट्छ जोड्न जान्नु पर्छ मुठु फेरि जोडौ हाम्रो माया हुन्न वेर बल्झिनलाई पुर्याउन आऊ कि आफै आउँछौ तिमिलिनलाई इतिहास लेखौ हमी संसार ले यस्त पढ़ोस्तिहास लेखौ हमी संसार ले यस्त पढ़ोस् बिछोड़ पची फनी मुटू संभव छ जोड़ रातो गुलाब टिपेसु तिम्रो हाथ में दिन लाई पुरियाओना आऊ कि आँचु तिमी हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई तथा हामीलाई आफ्ना मीठा मीठा गजल पठाएर साथ दिनुहुने र पाचन गर्न अनुमति दिनुहुने सम्पूर्ण संस्थहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ केएएफआइवाई ए काफिया वान जिरो जिरो सेभेन एट द रेट जिमेल डट कम हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइमलाइन वा मेसेज बक्समा पठाउनुभयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै माधव ढकालको शब्द गहिरे सुरेशको सङ्गीत तथा दीपक लिम्बूको स्वरमा रहेको यो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् म विकास तापकोटालाई तपाईँको साथ शुभ रहोस् गजलमय भनोस् शुभरात्रि जति तिम्रै हातले जति पायो मेरो पतरा जति तिम्रै हातले जति पायो मेरो पतरा टुप्रेथ्यो तिम्रेठ जा तिम्रो चुंबन खाओ ओठको चुम्बन खायो मेरो तिम्रे हाथ ने जति न पायो मेरो पतरा थो तिम्रो हाथ ले बन पाओ सयो सय बन पाओ तिम्रे प्यार को चर्चा चल्यो जता छाओ मेरो पतरा तिम्र प्यार को चर्चा चलो जता छाओ मेरो पत्रा। पतरा टो जाओ तिम्रे थोक जातो तिम्रे ठको चुम्बन खायो। मेरो पतरा जति तिम्रे हाथ जति न पायो मेरो पत्र पुत्र यस्तो छोय मलाई पर सले छोय मलाई अजय धुका ज्यादा फुल्छा इस चाय मेरो पत्रा पतरा अज ज्यादा फुलसा स्तै च्यायो मेरो पतरा टोप्दै च्याथ्यो तिम्रै अठ छो टोप्दै च्याथ्यो तिम्रै अठ छो चुम्बन खायो मेरो पतेरा जति नै तिम्रै हातले जति न मेरो पत्र